ध्यम उे पनि महानैन चिम्से पनि महानैन मुहुडामा जे जे देख्छौ तिमी मुहुडामा जे जे देख्छौ तिमी त्यही नै मान्छेको पहिचान होइन जे देखिँदैन त्यो मान्छे हुन्छ जे देखिँदैन त्यो मान्छे हुन्छ जे सुनिँदैन त्यो मान्छे हुन्छ हुहकार र आडम्बरले होइन मान्छेको ढुकडुकीले जे भन्छ त्यही नै उसको पहिचान हुन्छ मान्छेको ढुकढुकीले जे भन्छ त्यही नै उसको पहिचान हुन्छ कवि जगदीशे बहुविधाका विराट प्रतिभा घिमिरेकै रचनाबाट आजको उद्गारको उठान गयौं कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु इतिहास छ वर्तमान र भविष्य छैन इतिहास छ तर वर्तमान र भविष्य छैन भूगोल छ तर भू स्वामित्व छैन पेड छ तर भोको छ तन छ नाङ्गो छ मन कुन्नी त्यो छ कि छैन थाहा छैन जगदीश घिमरेकै छोटो मिठो कविता हो यो जगदीश घिमरेकै कविताबाट आजको उद्गारको उठान गर्नुको अर्थ पनि छ साहित्य र समाजसेवाको फाँटमा परिचित जगदीश घिमरेले यो धराधाम छाडेको तीन वर्ष बितिसकेको छ श्रद्धा र सम्झना स्वरूप आजको कार्यक्रम उद्गार उहाँमै समर्पित छ हार्दिक शब्द श्रद्धा गएको पुछ नौ गते शनिवार रामेछापको सदरमुकाम मन्थलीमा जगदीश घिमिरेकै स्मृतिमा साहित्यिक सभा सम्पन्न भयो नेपाल प्रज्ञा प्रतिष्ठानको समेत सहभागिता रहेको स्मृति सभामा रचना वाचनका साथै कार्यपत्रहरू पनि प्रस्तुत गरिए साहित्य र समाजसेवाको दुवै पाटोलाई समेटेर रचनाका प्रधान सम्पादक वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले संक्षिप्त कार्यपत्र प्रस्तुत गर्नुभयो नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर विष्णु विभू घिमिरेको प्रमुख आतिथ्य र जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको सभापतित्वमा समारोह सम्पन्न भएको थियो सोही समारोहमा कवि डा सुमन कर्माचार्यको कविता कृति देश दुखेको बेलाको पनि विमोचन गरियो कवि पेशल आचार्यले रामेछापका केही सम्पदाहरू शीर्षकमा कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो अभिव्यक्तिका प्रधान सम्पादक वरिष्ठ पत्रकार नगेन्द्र राज शर्माले जगदीश घिमरेको बहुआयामिक व्यक्तित्वका बारेमा बोल्नु भएको थियो काठमाण्ड र रामेछापका प्रतिभाहरूको सहभागिता रहेको शो समारोहमा काठमाण्डुबाट प्राज्ञ डा ज्ञानु पाण्डे प्राज्ञ मातृका पोखरेल अशेष मल्ल गणेश डम्बर घिमिरे महेश वरसाई राजकुमार बानिया राह प्रोखरेल रूपक वनवासी रोचक घिमिरे लक्ष्मण गामनागे, शीतल कादम्बिनी संध्या पहाड़ी त्रिपुरा रेग्मी पौडेल ज्ञानवाकर पौडेल आदि पुगेर रचना सुनाउनु भएको थियो भने रामेछापका रामचन्द्र वियोगी रामप्रसाद कोइराला झंकर शर्मा बाबुराम श्रेष्ठ मदन कृष्ण खरेल प्रणिता नेपाली प्रकाश परिष्कार उद्धव अभिचल शशी भट्टराई शान्ता पौडेल उद्ध प्रसाद घिमिरे आदिले आ रचना सुनाउनु भएको थियो त्यसका अतिरिक्त शुक्रबार र शनिवारको साँझ पनि रचना सुन्ने सुनाउने कार्यक्रम निकै रोचक रह्यो आजको कार्यक्रम उद्गारमा सोही समारोहको झलक स्थलगत रूपमै प्रस्तुत गर्छौ अबको क्रममा त्यहाँ बाचित रचनाहरू चुचुरती पहाड ज़र गाउँ छन फेरी छन् दिन मैले यो विदेश जाने युवाहरूको लागि फर्कन नज भन्ने सन्देश दिएको छु बाजो भो बाँ हो आफ्नै घर खाउला आनन्द घरमा छन् बुढादा बुढी आमा पनि हेर्दैछन् बाटो पर कुर्दैछ तिमीलाई चोपडारी कविता नेपाली पुरपुरा जिम्मेवारी पढाउनु छ कर्तव्य सिकाउनु छ जिम्मेवारी पढाउनु छ बाँचेरै सन्तानहरू टुरा बनाउनेलाई प्रश्नहरू तेर्स्याउनु छ पुर्पुरा बनाउनेलाई जिन्दगीका सपनाहरू अधुरा बनाउनेलाई सँगै एउटा गजल वाचन गर्छु यो विशेष गरी काठमाडौँलाई लक्षित गरी लेखिएको गजल छ दोष मनलाई स्वागत गर्न सायदै होला त्यो आतुर छ काठमाडौँ थाहा छैन कति दूर छ काठमाडौँ सुनेकी छु दुर्गन्ध कति दुरमा सुनेकी दुर्गन्धमा कसैलाई केही कोहीको केही प्रवाह छैन सधैँभरि एक सुर छ काठमाडु थाहा छैन कति दूर छ काठमाण्डु सुनेकी छ दुर्गन्ध पुर छ काठमाडु मात्र देख्छ सुन्छ महसुसम्म गर्दैन मात्र देख्छ सुन्छ महसुसम्म गर्दैन हो वास्तवमै निष्ठुर काठमाडौँ थाहा छैन कति दूर छ काठमाडौँ अन्तिम शेट छ सहर भन्छ सबको गन्तर भन्छन् सबको गन्तव्य बनेको छ हुन सक्छ धेरै मजबुर छ काठमाडौँ थाहा छैन कति दूर छ काठमाडौँ सुनेकी छु दुर्गन्धमा तिमी तिमी को बना को हो मानसमा हरपल जगल भरि चौतारी र फलैचाहरू चिटेर मेरो चिहान गीबाट फर्किनेहरू थुचुक्क थुचुक्क बिसाउने सहज बनाउने मुनधुमीहरूको थुतुनोमा आलाप गाउने उदायको एक प्रहरीमा टण्डला फुर रापहरू जगाउने मेरो मानसको गराहरूमा रोटेपिङ झुन्ड्याएर गोलबेच लगाउने गोलचक्कर लगाउने तिमीको हो ए मान्छे भन तिमीको हो आकाश धरती हावा पानी ढुङ्गा माटो चराचर यो जगत चलिरहेछ सुमनिमा र पार खेलिरहन्छ सृष्टिको क्रिया र त सृष्टि निरन्तर चलिरहन्छ यो सानो अंश हो मेरो जिन्दगी सलबलाइरहन्छ आफै आफै घरिक घर भगवान बन्छ घरिक घर राक्ष मैले नसोचेको ऊ बन्छ अनि मलाई खेरिन्छु जसरी लडी बडी त्यही कर्तव्य बन्ने गर्छ त्यही यथार्थ भइदिन्छ उतिखेर झस्सै आइपुग्छौ उस आइपुग्छौ मेरो मानसको भुइगलमा अनि खेल्छौ चु चच हुन्छ तिमी को हो ए मान्छे भन तिमीको हो धन्यवाद गणेश राईजीको कविता पनि सुन्यौं अबको कविक्रममा हुनुहुन्छ कवि प्रसाद हृदय हराएको छु मेदना रोएको खबर नसोध हृदय हराएको छु म वेदना रोएको खबर नसोध आँसुले बनेको शरीर हु म ईश्वरको नाम नसोध हृदय हराएको सहरमा छु म वेदना रोएको खबर नसोध आँसुले बनेको शरीर हुमा निर्म ईश्वरको नाम नसोध जुन अस्थायको पहरमा छु जुन अस्थायको पहरमा छु म तारा रोएको ऋतु नसोध उल्लदो आँसुको लहर हुमा हुर्मम ईश्वरको नाम नसोध दर्दनै दर्दको यात्रामा छु म दर्दनै दर्दको यात्रामा छु कदम कदमको चोट नसोध कवि महेश प्रसा अब कविता सुनातृका पोखरेलको कविताको शीर्षक प्रश्नहरूको बारे भूमिगत अक्षरहरू लेखिएको रोल्पामा भेटिएको डायरी कसको हो कसको निभबाट बग्दै गरेको आलो मसी सहितको रुकुममा भेटिएको रातो कलम कसले छाडेर गएछ राजधानी सपनाहरू थुनिएको पुरानो ट्याङ्का सिन्धुलीको गाउँमा गरिबी पसिनाले धोएको सुट लगाएर राजनीति गर्नु जोगी हुनलाई होइन भन्दै जन अदालतको इजलासमा भर्खरै मात्र कसले गरिरहेछ बस सगरमाथा चढ्ने कुरा गर्दै कसले तापिरहेछ चौरमा गाम। पहेँलो वस्त्र ओढेर मण्डपमा कसले कोट्याइरहेछ सिन्काले दाँत प्रश्नहरू बग्रेलती छन् सड़कमा प्रश्नहरू बाढी बनेर आउने हल्ला आइरहेको छ प्रश्नहरूको बाढी पसेपछि के होला हाम्रो बस्तीमा हाम्रो सहरमा कौतुहलताका आँखाहरू फालेर म प्रश्नहरूको बाढी पर्खिरहेको छु मान्छेहरूले भन्न छाडेका छैनन् प्रश्नहरूको बाढी पानीको बाढी भन्दा शक्तिशाली हुन्छ धन्यवाद कभी मात्रिका कविता गजल कवि मतृका पोखरल सुनाबी पटारी सेरै सबेरै नखि न कोही छ सुन् न कोही छ देखिने न कोही छ सुन् नयनको जुवारी सेरै सबेर निशान बनाई छतक दै मलाई निशान बनाई छतक मलाई अरे यो सिकारी सबेरै सबेरै अरे यौ सिकारी सबे सबै सृङ्गारी पटारी सबेरै सबेरै कहाँको सवारी सबे सबेरै सबेरै मिठो चहनाको सधैँ फुक्ष शङ्ख मिठो चाहनाको सधैँ फुक्ष शङ्ख हरियो पुजारी सबै सबेर सबे सवारी सबेरै सबेरै तिमी टोकन नरम ओठ नै तिमी टोकन थाल्यौ नरम ओठ बनाई सु सवेरे, सवेरे, बनाई सुपेरै सवेरे, सृारी पटारी सवेरे, सवेरे, कहाँ सका मुठा खला जस्तो लाग्यो समाइदिए अहिले माया बस्ला जस्तो लाग्यो कति काट्छेउ सिरू पाते कति बोक्छेउ बन्छो कति काट्छेउ सिरू पाते कति बोक्छेउ बन्छौ तिमी बिसाऊ घाँसको भारी म बिसाउँछु मनको कति काट्छ सिरू पाते कति बोक्छेउ बन्छो तिमी बिसाऊ घाँसको भारी म बिसाउँछु मनको घाँसो भिजो शीतले कपाल भिजो शीतले जान्छु मात्र भन सहर लान्छु माया प्रितले भारीबाट घाँसका मुठा खस्ला जस्तो लाग्यो समय दिए अहिले माया बस्ला जस्तो लाग्यो मेला पात रन बन खेतका आली गरा मेला रन खेत बन खेतका आली गरा यसै गरी जोबन जाला सानु कठै बरा, मेला पात रन खेत बन खेतका आली गरा यसै गरी जोबन जाला सानु कठै बडा सर्प बस्छ झाडीमा जुगा लाग्छ उस्तै सर्प बस्छ झाडीमा जुगा लाग्छ उस्तै मैले भन्न खोजेको छैन बुझ्दै भारीबाट घाँसका मुठा खस्ला जस्तो लाग्यो समाइदिएल सम्बन्ध ठेग्न नसकेर रहरै रहरको भारी डलर डलरसँग साटेर समय च्यापेर काखिमा हरियो रहदानी, तिमी उड्यौ सपनाको खात बोकेर तिनै सपनाहरूका बीच रबरका रुखहरूको फिदीमा बसेर तिमी यति बेला जीवन खोज्दैछौ होला रबरका रुखहरूमा फल्दैनन् नोटहरू रबरका रुखहरूमा फल्दैनन् नोटहरू बरु जो त आफ्नै माटो माटोमा सुन फल्छ बगाऊ यहीँ पसिना पसिनाको मूल्य अवश्य मिल्छ धेरै सम्झाएँ मैले तिमीलाई तर तिम्रो मन किन मान्थ्यो त्यो त जेठको गति लिएर जेठ चढ्न तयार थियो त्यो त जेठको गति लिएर चढ्न तयार थियो थाहा छ मलाई मेरो नाक कान घाँटी पहेलो रंगले रंग्याउन तिमी कैयौं रात निन्द्राविहीन भएका छौ कैयौँ पटक भोक्कै बसेका छौ स्काइपमा तिम्रा हातहरूमा उठेका ठेलाहरू हेरे खुट्टाहरूमा लागेका चोटहरू हेरे घामले डढेको तिम्रो मुहार हेरिरहे निकै बेर हेरिरहे तर मायाले उसार्न सकिन कोलालामपुरको कुनै सपिङ मलबाट किनेर केही दिन अगाडि मात्रै अत्यन्त प्रेमले तिमीले नै पठाएको पहार यो आइफोनबाट तिमीलाई भर्खरै पठाएकी छु एउटा इमेल जुन इमेल पढेपछि मलाई लाग्छ काम ने छ तिमी मुनिको पृथ्वी तिम्रा लागि रोगिने छ बतास तिमीले एक्लो ठान्ने छौ आफूलाई केवल एक्लो तर माफ गर प्रिय तर माफ गर प्रिए स्काइपमा भेटेर तिर्सना मेटिँदैन रहेछ इमेलमा लेखेर वेदना नसकिने रहेछ बाँच्न जीवनमा एउटा माया लुचाइने रहेछ त्यसैले जसको साथमा तिमीले अत्यन्त प्रेमले यो आइफोन उपहार पठायो तिम्रो उपहारका रूपमा उसलाई समेत आजकल मैले मा माया गर्न थालेकी छु धन्यवाद सन्ध्या जीको कविता सुनिसकेपछि अबको कविक्रममा हुनुहुन्छ कवि अशेष मल्ल जगदीश दाईले आजभन्दा तीन दशक अघि रोपेको सानो बिरूवा यति झाँगिएर फैलिसकेछ कि रामेछापमा त्यो भनेर रा साथ दिनु सा। छ त्यसको झाँगिएको वृक्षको फलहरू अहिले रामेछापवासीहरूले खाँदैछन् मैं अनुभव कर बिहान मैं सुमन लाई यही क्रो करे कविता को शीर्षक छुधन को पसीना को गंध हजूर को डाइनिंग टेबुल का चमकीला प्लेटर में सजी को भूजा बुधन को तस्बीर देखी स हजूर को डाइनिंग टेबुल का चमकी प्लेटो भूजा बुधन को तस्वीर देखी माटो संग लड़ा लड़दा, लड़दा। जेठ को मध्यान्हे अनुदितुदिंग टेबल का चिल्ला से चमकी चादी का छाती पचारि का बुधन को छोरो को कुपोषित अनु देखी सूधन की पत्नी का जीर्ण जीर्ण च्यामटा संग गर्दै विदाई बोरा बोरा सपना हजुरंगता डा उड़ी चन, डाइनिंग भरी हजुर आएन ती बात छाप तीर सुन को सीनरी बग्द रहे यता रामेछापतिर सुनकोशी नदी बग्दो रहेछ त्यो नदी निलो रङको रहेछ पानी पनि पातलो रहेछ तरल तरल भएकोले सधैँ एउटै गतिमा पट्यार लाग्दो गरी एकनासँग बगिरहँदो रहेछ नाथे सुनकोसीसँग के नै रहेछ र रह। नाथे सुनकोसीसँग के नै रहेछ र रह। ढुङ्गा रहेछन् बालुवा रहेछन् दायाँ बायाँ भिर र पहरा रहेछन् सुनकोसी स्याहा स्याहा गरेर झर्को लाग्दो गरी कराउँदो रहेछ से से के यो रामे बनाउँदोमा उता हाम्रो काठमाडौँमा ओहो उता हाम्रो काठमाडौँमा बागमती छन् विष्णुमती छन् टुकुचा छन् धोबी खोला छन् तिनीहरू सबै काला रङ्गका छन् अनौठा छन् बेग्लै छन् बाक्ला छन् को छन् तिनीहरू रणजर खोला जस्तो स्याहा स्याहा गरेर कराउँदैनन् पहाड़का खोजमा हराउँदैनन् सभ्य राजधानीवासीका लागि हर हर्र बाँच्न छर्दै तिनीहरू महानगर नै पस्रिन्छन् तिनीहरू बग्दैनन् अलिअलि घस्रिन्छन् हाम्रो काठमाडौँ त्यसै काठमाडौँ भाव र त्यस्तो काठमाडौँ छाडेर रा, यस्तो रामेछापमा आइयो खानुसम्म अन्धर खाइयो साथीहरूलाई कस्तो भइरहेछ कुन्नी साथीहरूलाई कस्तो भइरहेछ कुन्नी आफूलाई त धुलो केही नभएको पातलो हावामा सास फेर्न सारै सकस भइरहेछ मन त्यसै त्यसै उडेर उतै काठमाडौँ गइरहेछ मन त्यसै त्यसै उडेर उतै काठमाडौँ गइरहेछ लक्ष्मण गाउँ नागेको कविताको साथसाथमा डम्बर घिमिरेले पनि व्यङ्ग्यात्मक कविता र चुडकिला भनेर निकै हँसाउनु भएको थियो सो समारोहको एउटा रोचक पक्ष के रह्यो भने ज्ञानवाकर पौडेल र त्रिपुरा पौडेलले पनि गजल र मुक्त सुनाउनु भएको थियो उहाँहरूको सवाल जवाफ भएको थियो परेली रुझिरहे जिन्दगी दुखी रहनु पर्ने जिन्दगी दुखी रहनु पर्ने हाम्रो देश मात्रै हो कि अन्त पनि हाम्रो देश मात्रै हो कि अन्त पनि पुरुषको औँलामा सधैँ नारीले नाचिराख्नु पर्ने पुरुषको औँलामा सधैँ नारी नाचिराख्नु पर्ने अब दोस्रो तिमी पुरुष हामी नारी फरक यति मात्र हो तिमी पुरुष हामी नारी फरक यति मात्र हो तिमी वारी हामी पारी फरक यति मात्र हो हामी पारी फरक मात्र हो, यो तिम्रो छ हाम्रो छैन तिम्रो छ दारी फरक यति मात्र हो धन्यवाद मुक्तहरू सवाल थिए अब यसपछि जवाफ मुक्तका रूपमा र गजल जवाफका रूपमा म गजलकार र खास गरी तिसको दशकमा नेपाली गजललाई पुनर्जीवन दिन अग्र पङ्क्तिमा देखिनुभएका आदरणीय ज्ञानुभाकर पौड्यालीलाई मा। निम्त्याउँछु ज्ञानुभाकर पौड्याल <laughs> के लाग्छ सधैँ विफलता मात्र हात लागेपछि के लाग्छ सधैँ विफलता मात्र हात लागेपछि बाटो बिराएको होइन हजुर मैले हो सराएको थिइनँ बाटो बिहाएको होइन हजुर मैले होस हराएको थिइनँ के लाग्छ के लाग्छ एक नजरमै मात लागेपछि के लाग्छ एक नजरमै मात लागेपछि हिजो मलाई मुक्तकमा आक्रमण भयो मेरो श्रीमतीको जिन्दगानी सबैको एकना हिजोको मुक्तको जवाब जिन्दगी सबैको जिन्दगी सधैँ एकनाश कहाँ हुन्छ र भाग्यमा सधैँ मधुमास कहाँ हुन्छ र भाग्यमा सधैँ मधुमास कहाँ हुन्छ र कोही अरूले मलाई पछ्यायो भन्दैमा कोही अरूले मलाई पछ्यायो भन्दैमा गर्नु मस गर्नु अभिव्यक्ति को और को माध्यम उदगार उदगार यो सड़क को अब नाउने भई सकते इंजीनियर सुनुन नेता प्राध्यापक रवि सुन इतिहास को प्रत्येक आंदोलन सुनोस अभिव्यक्ति का विभिन्न विधा साहित्यिक गतिविधि सृजना पाटा र यहां अडियो नेपाल तरंगमाक्रम उगार सुनी रहती को अर्क मध्यम उद्गार में यहां सृजना पठाउन सकू पत्रचारि हम ठेगाना हो कार्यक्रम उदगार पोस्टबक्स नंबर छ सौ चौतीस रेडियो का हजुर यहाँहरू नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा रामेछापमा सम्पन्न जगदीश स्मृति सभाको झलकहरू जस्ताको तस्तै दिइराखेका छौ सोही समारोहमा कवि डा सुमन कर्माचार्यको कविता कृति विमोचन भएको थियो देश दुखेको बेलाका कवि डा सुमन कर्माचार्यसित विमोचन छोटो कुराकानी पनि कार्यक्रम उद्गारले गरेको थियो डाक्टर सुमन कर्माचार्यको कविताको शीर्षक छ मानवता प्रश्न चिन्ह छ मान्छेहरू आदर्श बोल्छन् तर गोलीहरू वकलछन् मान्छेहरू आदर्श बोल्छन् तर गोलीहरू वकलछन् शब्द जाल बुन्छन् र पासोमा पार्छन् ताता कुर्सीहरू छन् त्यसैले त उनीहरू छन् ताता कुर्सीहरू छन् त्यसैले त उनीहरू छन् गोलीहरू तयार छन् छादीहरू पनि त तयार छन् मात्र ताता कुर्सीहरूको लागि हजारौं आत्माहरू पूर्छन् एक गोली फुत्कन छ एक गोली फुत्कन्छ मानवता ढलछ एक रिस निस्कन्छ मानवता जल्छ एक स्वार्थ बोलाउँछ मानवता मर्छ सर्वत्र मुर्दा गोली फुत्कन्छ मानवता ढल्छ एक रिस निस्कन्छ मानवता जल्छ एक स्वार्थ बोल्छ मानवता बढ्छ सर्वत्र मुर्दा शान्ति छाउँछ चा, त्यहाँ मानवता हराउँछ तैपनि नक्कली विजयको गुणमादमा उनीहरू मक्ख छन् फेरि पनि बारम्बार मानिस आदर्श बग्छन् थाक्दैनन् र नैतिकता गाउँछन् तर उनीहरूलाई लाग्दैनन् मानवता शीर्षकको कविता सुनाउनुभयो देश दुखेको बेला कविता कृति लिएर आउनुभएको छ योभन्दा अगाडि पनि त यहाँले आत्माहरू बुद्ध भए कवितासँग प्रकाशित गर्नुभएको हजुर पेसाले चिकित्सक र हृदयले चाहिँ कवि नौलो नौलो सुनौलो सुनौलो लाग्यो मलाई चाहिँ हजुर यो तपाईँकोले ठिकै प्रश्न गर्नुभयो किनभने यो मेरो पेसाभन्दा भिन्न एउटा विधा अथवा एउटा जीवनको अर्को एउटा चिज हो तर सृजना भन्ने चिज मेरो पेसाले दिएको एउटा बाटो पनि हो मेरो पेसामा म बस्दाखेरि मैले म त यो समाजबाट भिन्न छैन समाजमा धेरै कुराहरू छ धेरै घटनाहरू घटिरहेको छ म पनि एउटा आदर्शमा बाँचेको मान्छे मेरो मनभित्र पनि एउटा आदर्श छ त्यो आदर्शले मलाई मेरो पेसालाई पनि सघाउँछ तर सँगसँगै मेरो वितृष्णाहरू छ सँगसँगै मेरो असन्तुष्टिहरू छ म त्यो असन्तुष्टिहरूलाई पोख्न चाहन्छु त्यो मेरो पोख्ने माध्यम भनेको म कवि होइन तपाईँहरूले मलाई कवि भन्नुहोला म कवि होइन तर त्यो एउटा नागरिक हो देशको जसले एउटा आदर्श सम्झ कविता कृति कविता कृति हातमा लिएर बोलिसकेपछि त कवि होइन भन्न मिलेन नि अँ त्यो ठिकै हो तर के छ भने मैले आफ्नो कुराहरू राख्नलाई कुनै एउटा बाटो रोज्नु पर्यो त्यो बाटो रोज्नलाई मैले अरू विधाहरूलाई लिन सकिनँ किनभने मसँग समय पनि थोरै छ कविता एउटा यस्तो विषय छ जसलाई मैले थोरै शब्दमा मेरो आफ्नो कुरालाई अलिकति ओकल्न सक्छु बिरामीका घाउ त देख्नुहुन्छ मलमपट्टि लगाउनुहुन्छ त्यो देखिने घाउ भयो होइन हजुर मा हरेक मान्छेका मनमा अदृश्य घाउहरू हुन्छन् नि त्यो घाउ चाहिँ कसरी देख्नुहुन्छ हो यसलाई यो कुरा यो चाहिँ मलाई साहित्यले सिकाएको छ यो कुरा चाहिँ मलाई कलाले सिकाएको छ यो कुरा मलाई गीतले सिकाएको छ कि म अलिक संवेदनशील हुनलाई मान्छेको समस्याप्रति सम्वेदन सुन्नु हुनलाई तपाईँले भने जस्तै शारीरिक घाउहरू त देखिन्छ तर मान्छेप्रति कति सम्वेदन हुनुपर्छ र मान्छे भनेको कति कुराहरूको एउटा हो त्यो मानसिक पाटो भने एकदम ठूलो पाटो छ शारीरिक पाटो एकदम थोरै पाटो छ मान्छेको जीवनमा र त्यो कुरा चाहिँ मलाई त्यो मलमपट्टि लगाउने जुन मनको घाउमा मलमपट्टि लगाउने कुरा छ र मान्छेलाई बुझ्ने मानसिक रूपले जुन बुझ्ने बुझ्नुपर्ने जुन आवश्यकता र तरिका छ त्यो चाहिँ मलाई साहित्यले सिकाएको छ कलाले सिकाएको छ डाक्टर सुमन कर्मचारीसितको छोटो कुराकानी पछि अबको कविक्रममा हुनुहुन्छ समारोहका प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएका कवि डाक्टर विष्णु बेबु घिमिरे बसन्त भन्दा ठुलो विश्वास मान्छेको हुँदैन उठ्नेहरू कहीँबाट पनि उठ्छन् बिउजनेहरू कहीँ पनि बिउजेका छन् जस्तो पहाड़हरू बीच मैदानबाट पनि टडकाएर उठेका छन् जस्तो बिहानहरूमा पनि बिउजेका छन् उठ्नेहरू कहीँबाट पनि उठ्छन् बिउदनेहरू कहीँबाट पनि बिउजेका छन् जस्तो पहाड़हरू बीच मैदानबाट पनि टडकाएर उठेका छन् जस्तो बिहानहरू चुक्न ध्यारैमा पनि बिउजेका छन् समय त्यसैले पनि समय हो समयलाई कुनै बहादुरले छाँद हालेर अड्काउन सक्दैन जब समयले कोल्टे फेर्न खोज्छ चक्रवर्ती दूर्य लड्छ इच्छा मृत्यु बिचमा मर्छ पृथ्वी हातमा तौलले रावण ढल्छ यो के प्रमुख अतिथि उपकूलपति विष्णु बिब घिमे मंतव्य छोटो कविता सुना रोह को सभापतित्व करगदीश घिमिरे प्रतिष्ठान के अध्यक्ष दुर्गा घिमिरे उहाले पने आपनो यो छोटो रात भर निंदा बेचैनी हो मेरा मसी बना उनखन को यात्रा आसू कति बगे कती ती पीड़ा का क्षण सब संघाले भाद तलाउ नीड़ा र था सबै शब्दमा उतारेको भए एउटा अर्को ठूलो महाकाव्य हुन्थ्यो होला मैले गीत गाउन नजानेको भए मेरो मुटु नै विस्फोट हुन्थ्यो होला ईश्वरले धैर्यको शक्ति नदिएको भए मेरो जीवनको नै अन्त हुन्थ्यो होला पुस्तक पढ्नेहरूको प्रेम र शुभकामना प्राप्त नगरेको भए जीवनमा यति विघ्न ऊर्जा आउने थिएन होला मेरो आँसुको मसीले लेखेको पुस्तक आजको कार्यक्रम उद्घारमा जगदीश घिमरे प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित जगदीश घिमरे तेस्रो स्मृति सभाको झलक जस्ताको तस्तै प्रस्तुत गरे त्यहाँ बाचित रचनाहरू समय अभावले प्रस्तुत गर्न सकेनौं आगामी कार्यक्रममा पनि गर्दै जाने रामेछा पुग्दा यस्तो लाग्छ जगदीश घिमिरे र दुर्गा घिमिरे दम्पतिको पहल र प्रयासमा तामाकोशी सेवा समिति मार्फत रामेछाप उज्यालो भएको महसुस त्यहाँ पुग्ने जो कोइले पनि गर्न सक्छन् आजको कार्यक्रम उद्घारको समय सकिसकेको छ आज समेटिएका सबै प्रतिभा स्वरूहरूप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै यो प्रस्तुतिबाट म रमेश पौडेल पनि